कार्यक्रम स्वास्थ्य सरकारमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म कार्यक्रम सञ्चालक ध्रुवराज स्वास्थ्य सरकार हरेक हप्ताको सोमबार बिहान साढे सात बजे बसाथ आउने गर्दछ र आज पनि हामी उपस्थित भइसकेका छौ स्वास्थ्य सरकारमा रहेर हामी स्वास्थ्यका विभिन्न पक्ष में क्रा कर स्वास्थ्य संघ संबंधित विभिन्न जानकारी प्रस्तुत करते आई राानकारी का, का साथ में हमी स्वास्थ्य सरकार को नया श्रृंखला में उपस्थित भैया आज को स्वास्थ्य सरकार में स्तनपान को महत्व जोखिम रीषादी को प्रयोग स्वास्थ्य में पसर ढाड़ दुखने समस्या पीड़ित होने जानकारी हमी आज को श्रृंखला में प्रस्तुत करने जमरकमा जुटे स्वास्थ्य सरकार को प्रारंभ में स्तनपान को महत्व का विषय में चर्चा यद जीवन काजयी लक्ष्य भन्ने संदेश का साथ यह वर्ष को विश्व स्तनपान सप्ताह शुक्रवार शुरू शिशुलाई दुई वर्षसम निरंतर आमाको को दूध खुआई उन् बौद्धिक रारीरिक विस छीटो होने और स्वस्थ रहने भैंतीस प्रतिशत शिशुला जन्मने बीति आमाको को विगौती को सट्टा घिउ चीनी जस्ता खानेकुरा खुआने गेंथ्यांक छ सिसु जन्मिएको एक घण्टाभित्र स्तनपान गराउन कम्तीमा छ महीनासम्म स्तनपान गराउनेको संख्या बढ़ाउन तथा स्तनपानको महत्वका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ प्रत्येक वर्ष स्तनपान सप्ताह मनाउने गरिएको छ अंग्रेजी महिना अगस्तको पहिलो हप्तावालाई सन् उन्नाइस सय पंचानब्बेदेखि विश्व स्वास्थ्य संगठन र युनिसेफको पहलमा वर्षेनी विश्व स्तनपान दिवसको रूपमा मनाइदै आएको छ आमा को बेगौती दूध शिश् का लगी पहलो खोप रोगसंग लड़ने प्रतिरोधी तत्व चिकित्सक सर्वेक्षण अन्सार ने शिशु जन्मिक एक घंटा भी जमा पैंतालीस प्रतिशत आम बच्चा दूध खुआने कर महीनासम पूर्ण स्तनपान को अवसर तिरपन्न प्रतिशत बच्चा पा त्यसैले आफ्ना बच्चाका लागि स्वास्थ्यमा ठूलो रकम खर्चनी आमाहरूलाई सचेत बनाउँदै पोसिलो दूध खुवाउन उत्प्रेरित गर्नका लागि विशेष किसिमले नै स्तनपान सप्ताह मनाउन जरूरी छ यसका लागि प्रचार प्रसारका लागि सबै किसिमका माध्यमलाई उपयोग गर्दै गाउँ गाउँ टोल टोल र घर घरसम्म दूधपानको महत्वको सन्देश प्रवाह गर्न जरूरी छ आफैसँग भएको सबैभन्दा उपयोगी औषधि दूधलाई छाएर आफ्नो बच्चाको स्वास्थ्य स्थिर बनाई राख्नका लागि अन्य किसिमका खानेकुरा र औषधिहरूको खोजीमा लागेका आमाहरूलाई स्तनपान गराउन उत्प्रेरित गर्ने गरी प्रभावकारी अभियान नै गरिनु आवश्यक छ स्तनपानको आफ्नै महत्व छ भने पनि प्रायजसो आमाहरूले बच्चालाई उपयोगी हुने किसिमले भने स्तनपान गराएको पाइँदैन पछिल्लो राष्ट्रिय जनसांख्यिकी सर्वेक्षण अनुसार नेपालमा शिशुको जन्मदेखि छ महिनासम्म स्तनपान गराउने सुत्के महिलाहरूको संख्या सत्तरी छ भने शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या करिब पैंतालिस मात्रै छ तर पनि अन्ठानब्बे प्रतिशत आमाले आफ्नो जीवनकालमा एक न एकपटक भने स्तनपान गराएकी हुन्छन् कतिपय अवस्थामा आमालाई चाहना हुँदाहुँदै पनि स्तनमा देखिने विभिन्न समस्याहरूका कारणले भने केही आमाले शिशुलाई आफ्नो दुधबाहेक अन्य पदार्थ खुवाउने गरेका छन् जसलाई स्वास्थ्य कृत्रिम आहारा पनि भन्ने गरेका छन् विशेष गरी यस्तो आहारा प्राय सिसी प्रयोग गरिएका हुने भएकाले यसलाई कतिपयले शिशीको आहार पनि भन्ने गर्दै आएका छन् आमाको दूत निकै नै अपुग भएमा वा सुत्के आमा कामकाजी शहरी र आधुनिक परिवेशको भएमा पनि स्तनपानको सट्टामा कृत्रिम आहारा खुवाउने गरिँदै आएको छ अझ कतिपय आमाले त बच्चालाई स्तनपान गराउँदा आफ्नो वक्ष स्थलको स्वरूप बिग्रन्छ भन्ने भ्रमका कारणले पनि स्तनपान गराउने नगरेको पाइन्छ तर यसका कारण उनीहरूले आफ्ना जीवनलाई भन्दा बढ़ी महत्व दिने आफ्नो बच्चालाई दीर्घकालसम्म पर्ने असरका बारेमा हुने सोचेको पाइँदैन अध्ययनहरूले आमाको दूधको अन्य कुनै राम्रो विकल्प नभएको पनि देखाइसकेको छ बच्चालाई पुष्ट बनाउने र भोक मेटाउने नाममा खुवाइने कृत्रिम आहाराहरूले झनै बच्चालाई झाडा पखला गराउने कब्जियत हुने लगायतका समस्या उत्पन्न गराउने देखिएको छ स्तनपानको विकल्पमा अन्य किसिमले दूधको परिपूर्ति गर्ने परिपाटले बच्चाको स्वास्थ्यलाई नै जटिल बनाउँदै गएको छ त्यसैले स्तनपान शब्दलाई कोठे बैठक छलफल र अन्तर्क्रियाहरूमा सीमित गराउनु भन्दा समुदाय स्तरसम्म पुर्याउन जरूरी छ थाहा पाइराखेकाहरूलाई स्तनपानको महत्वको बारेमा प्रवचन दिनुभन्दा यसको बारेमा थाहा नपाएकाहरूको मन मनमा मन नै बस्ने यसको इस सन्देश पुर्याउन आवश्यक रहेको छ स्तनपानको महत्वका विषयमा यति बेला चर्चा गरे यसपछि विषादीको प्रयोग र स्वास्थ्यमा पर्ने असरका विषयमा चर्चा गर्दैछु नेपालमा विषादीको प्रयोग प्रमुख चुनौतीको विषय बनेको छ विषादी प्रयोग गरिएका तरकारी फलफूल तथा खाद्यान्नाले मानव स्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ समयमै सचेत नहुने हो भने यसले विकराल रूप लिने विज्ञहरूले चेतावनी दिइरहेका छनृ नेपालमा वर्षेनी भित्र नै विषादी मध्ये पचासी प्रतिशत तरकारी र फलफूलमा खपत हुने बाली तथा संरक्षण निर्देशनालयको अध्ययनले देखाएको छ खाद्य वस्तु र आहारामा विषादीको प्रयोग चिन्ताजनक रहेको अध्ययनले देखाएको छ विषादी प्रयोगको जोखिममा वृद्ध ब्रेद महिला र बालबालिका बढ़ी देखिएका छन् गर्भवती महिलाले विषादी प्रयोग गरेको खानेकुरा खाँदा बच्चा अपाङ्ग जन्मिने कम तौलको हुने जस्ता समस्या देखिने गरेको छ पछिल्लो समयमा बच्चाहरूमा धेरै अपाङ्गता र अस्वस्थता देखिनुको प्रमुख कारण विषादीकै प्रयोगलाई मानिएको छ नेपालमा दुई थरीका विषादी बिक्रीका लागि सरकारले अनुमति दिए पनि प्रतिबन्धित विषादी समेत निर्वाध रूपमा आयात हुने गरेको छ अमेरिकी जीवास्त्री रासेल कार्डसनले सन् उन्नाइस सय बैसठीमा विषादीले पुराउने खतरनाक प्रभावका बारेमा लेखिएको पुस्तक दी साइलेन्ट स्प्रिङ सार्वजनिक भएपछि विश्व समुदाय निकै चिन्तित बनेको थियो उनको अनुसन्धानबाट एक डलरको विषादीले पाँचदेखि दश डलर बराबरको नोक्सानी पुग्ने उदाहरण प्रस्तुत गरिएको थियो विभिन्न अनुसन्धानबाट रासायनिक विषादीको अत्याधिक प्रयोगबाट आँखा कमजोर हुने टेको संक्रमण एलर्जी हेपाटाइटिस हृदयरोग एवं क्यान्सर जस्ता रोगहरू लाग्ने देखाएको छ नेपाल जस्तो जथाभावी विषादीको प्रयोग गर्ने देशका किसानको शरीरमा विषादीको अवशेष बढ़ी पाइने वैज्ञानिकहरूको भनाइ छ पूर्वी नेपालका चिया बगानहरूमा काम गर्ने मजदूरहरू विषादीको संसर्गले अनेकौं रोगको उच्च जोखिममा रहेको पाइएको छ सुरक्षा सामग्री बिना चिया बगानमा विषादी छिट्ने काममा संयौं मजदूर संरन्न छन् तर विषादीको जोखिमबाट जोगिने उपायबारे ज्ञान नहुँदा कतिपय मजदूरले गम्भीर स्वास्थ्य समस्या भोगिरहनु परेको छ नेपालमा व्यावसायिक तरकारी तथा फलफूल खेती गर्दै आएका किसानहरू जटिल प्रकारका स्वास्थ्य समस्यासँग जुझिरहेका छन् रासायनिक तथा विषाक्त खानेकुराबाट नेपालका अधिकांश जिल्लाका किसानहरूमा पेट पिसाबथैली रगत खाने नली ठूलो आन्द्रा कलेजोको क्यान्सर जस्ता समस्या देखिएको छ चिकित्सकका अनुसार विषाक्त खानाका कारण हुने क्यान्सर अन्य देशमा पाँच प्रतिशत मात्र छ भने नेपालमा तीस प्रतिशत पुगेको छ नेपालमा झार मार्ने एउडिसाइट अल्किन टुफोटी कीरा मार्ने पेस्टिसाइट एफिसेट, अलसुकर उत्पादन बढ़ाउने फोलियर लगायतका कड़ा विषादीको प्रयोग गर्ने चलन छ विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगायतका रातो र पहिलो रंगका घातक विषादी पनि किसानले निर्धक निर्सयिक खेती गर्ने नाममा विषादीको जथाभावी प्रयोगबाट लगानीकर्तालाई प्रत्यक्ष रूपमा फाइदा पुगेको देखिए पनि मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ तसर्थ सरकारले विषादीको असरबारे गम्भीर मनन गर्दै जनतालाई अर्ग्यानिक खेतीतर्फ आकर्षित गर्नु आवश्यक देखिएको छ स्वस्थ र दीर्घ जीवनका लागि घर घरबाट रासायनिक विषादी विस्थापित गरी अर्ग्यानिक कृषि प्रणालीमा आधारित तरकारी तथा फलफूल खेती गर्न जरूरी बनेछ विषादीको प्रयोग र स्वास्थ्यमा पार्ने असरका विषयमा यति बेला स्वास्थ्य सरकारमा अर्को चर्चा गरे हामी स्वास्थ्य सरकार अर्को प्रसंग छ ढाड़ तथा कम्बर दुख्ने समस्याबाट धेरै मानिस पीड़ित हुन्छन् पीड़ा बढ़दै गएपछि दुखाई कम गर्न धेरैले प्यारासिटामोल जस्ता औषधि खाने गर्छन् तर शोधकर्ताहरूले भने ढाडको दुखाई कम गर्न पाइने प्यारासिटामोल औषधिको कुनै लाभ नपुर्याउने बताउँछन् औषधि सम्बन्धी प्रख्यात पत्रिका च्यालेन्जका अनुसार अहिलेसम्मकै सबैभन्दा वृहत परीक्षणबाट यस्तो निष्कर्षमा पुगिएको हो प्रयोगबाट के पुष्टि भएको छ भने दुखाई कम गर्न प्रयोग गर्ने सिटामोलले न त अरू सामान्य प्रायोगिक औषधिको तुलनामा कम समयमा मानिसलाई फूर्ति बढ़ाउन सक्छ न त यसले दुखाई कम गर्न सहयोग पुर्याउँछ शोधकर्ताहरूले अस्ट्रेलियाको प्राथमिक चिकित्सा केन्द्रमा सोह्र भन्दा बढ़ी मानिसको अध्ययन गरे जसमा छ हप्ता वा त्यो भन्दा कम समयदेखि ढाड़ समस्या छ तीमध्ये एक तिहाईले ती नियमित रूपमा प्यारासिटामोल दिइयो अरू एक तिहाईलाई बढ़ी दुख्न थालेपछि मात्र सिटामोल दिइयो भने बाँकीलाई सिटामोलको साटो एक महीनासम्म अन्य प्रायोगिक औषधि दिइयो यसबाट के पाइयो भने प्यारासिटामोलले न त दुखाई कम गर्न सक्यो न त सिटामोल खानेमा मजाको निन्द्रा पर्यो युनिभर्सिटी अफ सेमीका प्रमुख शोधकर्ता क्रिस्टोफर विलियम्स अनुसार विश्वमा प्यारासिटामललाई रोगको उपचारमा दिने प्राथमिकतामा पुनर्विचार गर्न आवश्यक छ साथीभाइ भेटघाट हुँदा हात मिलाउने गरिन्छ तर वैज्ञानिकहरूले भने हात नमिलाउन सुझाव दिँदै मोठी जोगाउन सल्लाह दिएका छन् बेलायतको विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनले अब हात मिलाउने ह्याण्डसेक संस्कृतिलाई बाई बाई गर्न सुझाव दिएका छन् शोधकर्ताहरूका अनुसार हात मिलाउनुभन्दा मुठी जुदाउनु धेरै स्वस्थकर अभिवादनको शैली हो हस्त स्वास्थ्य सम्बन्धमा गरिएका विभिन्न अनुसन्धानले यस्तो देखाएको छ वैज्ञानिकहरूले मुठी जुदाउने र हात मिलाउने मध्ये कुन बढ़ी स्वस्थ शैली हो भन्ने कुरा पत्ता लगाउन इकोलोजी ब्याक्टेरियाको सर्ने दरको अध्ययन गरेका थिए त्यसक्रममा हात मिलाउनुभन्दा हात माथि उठाएर हत्केला बजार्ने हाई फाइब शैलीबाट अभिवादन गर्दा ब्याक्टेरिया सर्ने दर पचास प्रतिशत कम हुने तथा मुट्टी बजार्ने शैली सबभन्दा बढ़ी सुरक्षित हुने र नब्बे प्रतिशत कम संक्रमण हुने पत्ता लागेको छ शोधकर्ता डाक्टर वर्थका अनुसार मुठी जुताउने अभिवादन शैली सबैभन्दा बढी स्वस्थ तथा सुरक्षित हुनुको कारण यसो गर्दाको गति तथा सबैभन्दा कम सतह सम्पर्कमा आउनु मानिस हो मानिसलाई हस्तमिलान भन्दा मुठी जुताउने बानीलाई बढ़ावा दिन लगाउने हो भने छालाबाट सर्ने विभिन्न खाले सरवारको संक्रमण कम हुने पनि दावी गर्न सकिन्छ रेडियो एक सौ चार तब्लो पांच मेघाट में स्वास्थ्य सरकार सुनी रहम को लगभग अंत्य स्वास्थ्य सरकार में स्तनपान को महत्व विषादी विषादी को प्रयोग मानव स्वास्थ्य में पाईर असर का विषय में जानकारी ढाड़ दुखने समस्या प्रस्तानी का साथ में आज को स्वास्थ्य सरकार को समय सक आगामी का साता विभिन्न जानकारी अनि स्वास्थ्यसँग सम्बन्धित कुनै एक विषयवस्तुमा कुराकानीका साथमा हामी उपस्थित हुनेछ आजको कार्यक्रम छ प्रविधि संयोजनमा रहेर साथ दिनुहुने रिजनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृंखलाबाट